अर्जुनले गभरी हाँसु पारेर भने प्रभु प्रभु मेरो परीक्षा नलिबस्योस् हामी त बचपनदेखि हजुरको काखा हो क्या यदि हजुरको कृपा नभएको भए भीमसेनलाई जहर खुवाएर पानीमा फ्याँकिया बेला कसले बचाउँथ्यो यदि हजुरको कृपा नभएको भए त कौरव सभाको बीचमा कुलबधू राज द्रौपदीको लाज कसले पनि यदि हजुरको कृपा नभएको भए वनवासका दिनमा ती सङ्कटका क्षणहरू हामी कसरी पार गर्थ्यौँ यदि हजुरको कृपा नभएको भए महारानी द्रौपदीको स्वयंवरमा महारानी द्रौपदी हाम्रो पक्षमा कसरी सुलभ हुन्थ्यो मेरो जितमा कसरी मानिन्थ्यो त्यसबेला प्रभु हामी हजुरका कृपाको वात्सल्यको धारामा हुर्केका हौँ त्यसो हामीलाई केवल हजुर भएको हुन्छ हाम्रो पक्षमा हजुर रहिदिनुहोस् त्यति हाम्रो भान्सा मैले नबुझी भने होइन भगवान् जानेर बुझेर पुरै दृढ धारणा बनाएर मैले हजुरलाई मागेको हुँ भनेर भगवान्सँग अर्जुनले आँखामा आँसु लिएर प्रार्थना गरेँ भगवानले आज्ञा अर्जुन लभ ठिक छ तिम्रो प्रेमको म अधीन छु भक्त हौ तिमी तिम्रो भक्तिको वशमा म तिमीलाई सेवा गर्छु भन चाहियो मेरो अर्जुनले भने प्रभु केवल अर्थ केही चाहिँदैन हजुर सारथी भइदिनुहोस् मेरो सारथी तिमीलाई थाहा छ अर्जुन सारथीको रोल के हो एउटा ड्राइभर हो चालक हो नोकर हो तर तिम्रो नोकरको त्यस सेवालाई पनि स्वीकार गर्छु किनकि तिम्रो पक्षमा पाण्डव पक्षमा धर्मको सम्बन्ध छ सत्यताको इमान्दारीका कुरालाई तिमीहरू विश्वास गर्छौ मानवताका पक्षपोषक हो तिमीहरू त्यस कारणले म पाण्डव पक्षको भएर सारथीत्व ग्रहण गर्नलाई मैले मन्जुरी गरेँ तिमी धन्य अर्जुन अब विश्वस्त रह म तिम्रो सारथी हुन्छु भनेर भगवान्ले शिरमा हात राखिदिनु भयो अर्जुनको र उताबाट अर्जुन, अर्जुन भगवान् कृष्णको सारथीत्वमा अर्जुनको अगुवाईमा भीमसेनको सुसङ्गठनमा धर्मराज जुधिष्ठको नेतृत्वमा पाण्डव पक्ष अगाडि आउँछ धृष्टद्यम्नले विह रचना गरेका हुन्छन् द्रौपदीका दाजुले त्यो रूपमा पाण्डवहरूको सेना उता कौरवहरूको विष्णु सेना प्रधान सेनापतित्वमा आएको हुन्छ विशाल सेना कौरवहरूको 11 अक्षवाणी सेना यताबाट पाण्डवहरूको 7 अक्षवाणी सेना पाण्डवहरू बिचरा वनवास भटकी भटकी गुप्तवासका संकट, काटी काटी बडो मुश्किल मुस्किलसँग बचेर आएका थिए उनीहरूसँग राज्य कोष खजाना सेना केही थिएन तै पनि जनताको आशीर्वाद स्वरूप सात अक्षवाणी सेना संयोजन उनीहरूले पनि गरेका कौरवहरूले बढे बढे तिगडम गरी गरिकन संयोजन गर्दा पनि मात्र एघारौ क्षणी सेना पुर्याएको थिए नत्र भने सेना पनि उनीहरूको हातमा कोष पनि उनीहरूको हातमा शासन पनि उनीहरूको हातमा भएको हुनाले पाण्डवहरूको तुलनामा त कति अगाडि बढा हुनुपर्ने उनको सेना तर सक्या थिएन किनभने उनीहरूको तिगडमबाजीतिर सबैको आँखा सजग भइसकेका थिए पाण्डवहरूको सिधा सादापन सरलता धर्मप्रतिको अभ्यस्त जीवन प्रति सब प्रजावर्गलाई आशा थियो त्यसले गर्दा उनीहरूले सात अक्षणी सेना संयोजन गर्न सके कौरव पक्षकाले एघार क्षेणी संयोजित गरेका थिए कतिसम्म तिगडमबाजी गरे भने मादृका दाजु मध्र देशधिपति शल्य धर्मराजिष्टिरको आह्वानमा पाण्डव पक्षबाट लड्न भनेर आउँदै थिए मध्र देशबाट बाटोमा दुर्योधनले तिगडमबाजी गर विशालद्वारहरू बनाएर तोरण बन्धनबारहरू फैलाएर धजा पताका फहराई फहराइकन मद्रको मध्र देशाधिपति शल्यको ठुलो स्वागत गरेर धर्यो शल्य महाराजले भावुकै भावुकतामा बाटोमा आएर यसले बिना विचार मलाई जसले यत्रो स्वागतको प्रबन्ध गरे भन्छ त्यही म गर्छु भनेर बोलिदिएँ तो घोषणा गर्ने बित्तिकै दुर्योधन अगाडि आएर हात जोडेर भनौँ मामा यो हजुरको लागि गरे सारा प्रबन्ध त मैले गरेऊ हो त्यसो भएदेखि मेरो पक्षबाट लडिदिनुहोस् त भन उसले हुन्छ भान्जा भन्नु परिगयो मात्र देशाधिपति राजा शल्य फँसे आफ्नै वचनमा काम कुरो एकातिर कुङ्ग्लो कि अर्कैतिर वा पाण्डवहरूको पक्षबाट लड्न आएका शल्य त कौरव पक्षका हुन पुगे त्यसपछि अझै पनि शल्यले भने धर्मराज म त यसै गरी झुक्की गएँ अब आफ्नै फन्दामा आफै फँसेँ तर अझै पनि मेरो मौका आउन सक्छ मौका आएको बेलामा जुद्धमा मैले के गर्नु पर्यो त्यो भनिराखेँ म त्यो गर्छु पाण्डव पक्षलाई मद्दत पुग्ने गरी भनेर शल्यले भनेका थिए धर्मराज युधिष्ठिरले भन्नुभएको थियो हे शल्य मामा यदि हुन सक्दछ भने कुनै न कुनै समयमा कौरव पक्षबाट प्रधान को सारथित्व ग्रहण गर्ने हात जिम्मा हजुरको हातमा आउँछ त्यस बेलामा प्रधान सेनापति कर्ण भएको बेलामा बुद्धि पुर्याइदिने कर्णको मनोबल गिराइदिने काम हजुरले बसेर गर्नुपर्छ त्यो रथमा सारथित्व ग्रहण गरेर हो त्यति गरिदिए पनि हामीलाई बल पुग्छ भनेर भनेको थियो र शल्य कौरवका पक्षबाट एकचोटि कर्ण महारथी प्रधान सेनापति भएको बेलामा सारथित्व ग्रहण गर्दछन् त्यसबेला सुत पुत्र भनेर कर्णको मनोबल गिराउनले प्रयास गर्छन् विचारा कर्ण मामा truth, सूत सूत यो के भनेको यो मलाई किन सुत पुत्र भनेको किनकि सुत पुत्र त बाहिरबाट भएका थिए कर्णभित्र शौर्य शक्ति थियो क्षत्रियको महान प्रतापी यशस्विता उनमा थियो सुतो वा योवा को वा भवाम्य दैवायत्तम कुले जन्म मदायत्तम तु पौरुम मलाई सुत भनेर मनोबल गिराउने काम नगर शल्य जन्म भने हाम्रा हातमा छैन दैवायत्तम कुले जन्म हाम्रो हातमा केवल पुरूषार्थ हुन्छ पुरूषार्थमा म कोही कमी राख्छु भने त्यो भन भनेर बिचरा ललकार्थे गर्न त्यस्तो एउटा खेल त्यहाँ चल्याएको थियो त यसरी दुईतिरका सेनाहरू जब जमघटाउन पुगे कुरुक्षेत्रमा त्यसपछि अर्जुनले बडो कमजोरीका कुराहरू गर्न थाले मेरा त आफन्तहरू र छन् विपक्षमा यिनीहरूसँग मैले कसरी लड्ने भनेर उनले मानेनन् कमजोरी गरेर उनले घुडा टेकेर धनुष बाण फ्याँकेर भगवानसँग नयोत्सेमा युद्ध गर्दिन भन्न पुगे भगवानले त्यसपछि अर्जुनलाई निमित्त बनाएर अर्जुन जस्तै दिग्भ्रमित भएका अथवा हुन लागेका व्यक्तिहरूलाई सम्झाउने युग युगका सैकडौं हजारौं लाखौँ करोडौँ अर्जुन जस्तालाई सम्झाउने अमृतमय बाणी भगवत गीता सात सय श्लोकवाला अठार अध्यायवाला भगवत गीता भगवानले सुनाउनु अब महाराज परीक्षितजीलाई सुखदेव स्वामी भन्नुहुन्छ महाराज अब म हजुरलाई एउटा यस्तो कथा सुनाउँछु जसमा भगवान सुदामाजीको कथा अब सुदामाजीको कथाको प्रसङ्ग ल्याउन लाग्नुभयो सुखदेव स्वामीले महाराज परीक्षितजी कृष्ण शासित सखा कसित ब्राह्मण ब्रह्मविरक्त इन्द्रियु प्रशान्त प्रशान्त महाराज जी, भगवान कृष्ण का एकजना अति नै प्रेमी महान सम्यमी, सुशील सदाचारी प्रेम निष्ठ परम भक्त त्यसलाई एकजना भगवानका भक्त हुनु थियो उहाँको नाम थियो सुदामा सुदामा त्यसलाई भन्छन् जसका हृदयमा प्रेमको डोरी मजबुत छ भगवान प्रति त्यसलाई सुष्ठुमा यामा भनेर भनिएको छ त्यस्ता सुदामाजी हुनुहुन्थ्यो सधैँ तपस्या र खाने पिउने ऐस आराम गर्ने पट्टिका धेरै रहर कहिल्यै उहाँको मनमा जागेनन् भगवान्को प्रसाद मानेर रुखो सुखो जे मिल्दछ आफ्ना परिश्रमले प्राप्त हुने त्यही उहाँको लागि अमृत थियो उहाँ जहाँ बस्नुहुन्थ्यो एउटा कुटी थियो उहाँको आश्रमको रूपमा उहाँको कुटी थियो वरपरका गाउँ घरका साना साना बालबालिकाहरूलाई पढाइदिनुहुन्थ्यो विरक्त इन्द्रिय आर्थेसु इन्द्रियका विषयहरूमा उहाँ सधैँभरि विरक्त हुनुहुन्थ्यो कुनै त्यसप्रति आसक्ति थिएन प्रशान्त आत्मा जितेन्द्रीय शान्त स्वभावका संयमी यदृ यो पपन्नेन जस्तो मिल्दछ आफ्ना परिश्रमबाट त्यसैमा भरोसा गरेर उहाँ रहनुहुन्थ्यो त्यही प्रसाद थियो अमृत थियो उहाँको लागि सुदामाजी कहिले असन्तुष्ट हुने कुरा गर्नुहुन्न थियो मन बिगार्नुहुन्नथ्यो जस्तो सुदामाजी हुनुहुन्थ्यो ज्ञानका भक्तिका परम उपासक त्यस्तै सौभाग्यले उहाँलाई पत्नी पनि मिलेकी थिइन् सुशीला उनको नाम थियो बिचरी केटाकेटी थिए सुदामाजी आफ्ना पतिदेव आफ्ना पतिदेव सुदामाजीलाई खुवाउँथिन् ती केटाकेटीलाई खुवाउँथिन् अनिखेर आफूलाई दुई चार घाँस जो बचे तिनै घाँस खाएर माथिबाट पानी पिउँथिन् सुदामाजीले खायो सुशिला तिमीले खायौ भनेर सोध्नुहुन्थ्यो खाएँ खाएँ भनेर भन्थिन् केही बचेका घाँसहरू खाएर पानी पिउँथ्यो त्यसरी सन्तुष्टिको साथ रहन्थिन् सुदामाजी पनि कहिल्यै राम्रा लुगा फेरौँ राम्रा गहनाहरू लगाऊ भन्नेपट्टि लाग्नुहुन्न थियो सुशीलाजीलाई पनि त्यो कहिले मिल्दैनथ्यो सुदामाजीले महिनौसम्म पहिरेर अर्धानु भइसकेको धोती एक दिन यसो निकालेर भन्नुहुन्थ्यो सुशीला खोइ तिमीले पहिरिने पनि केही पाइनौ क्या र यसैलाई लिएर गुजारा गर है भनेर दिनुहुन्थ्यो त्यही सुदामाजीले दिएको अथानु धोतीले गुजारा गर्थ्यो चोलो फाटो स्याउनु पर्यो त्यसको व्यवस्था पनि हुँदैन थियो राम्रोसँग नयाँ फेर्ने गर्ने हुँदै आप हुँदैन थियो आफै आफ्ना हातले सिसिकन शी विभिन्न प्रकार का मोटा मोटा ठावर बनाई सके चोला में यहां चिंत फाटो मोटो बना तुंदा तुंदाई सारी कूरा गुनगुना बस्थिन अगड़ी बढ़ने कहीं मिलते थोड़ा कहिल्यै पतिदेवलाई पिरोल्ने भन्ने काम चाहिँ उनले गरिनन् जस्तो सुकै फाट्या पहिरिनु परोस् जस्तो सुकै टालेर गुजारा गर्नुपरोस् पतिदेवलाई यो भएन त्यो भएन भन्दिन थिएन सामान्य गृहिणीहरू पतिदेवलाई बडो पिरोल्छन् हजुरलाई के थाहा हजुर त घरमा बसो यसो यताउता गरौँ त्यही नै हो बाहिर हामी जान्छौँ हेर्नलाई बजार भाउ हामीलाई थाहा हुन्छ बजारमा घुम्न गएको बेलामा अरू गाजु नेक्लेस लगाएका छन् कानमा के के आफूलाई <laughs> चाहिँ कहिल्यै छैन त्यो कोही मलाई नेक्लेस सोच्नुभयो हजुरले ने कहिल्यै कहिले नेक्लेस भनिएको छ कहिले बाला भनिएको छ बिचरी सुशीला आफूलाई बालाको रहर भयो भने तुलसीको बाला बनाउँथ्यो लगाउँथेन आनन्दसँग नेक्लेसको ज रहर जागो भनेदेखि तुलसीकै नेकलेस, तुलसी नेकलेस बनाएर पहिरिन्थिन् कानमा तुलसीकै टप हुन्थे उनका सुशो बित्थेन् बडा शोभामय लाग्थ्यो उनको रूप दाहाँ सनता हुन्छ मानवताको शोभा सबभन्दा ज्यादा त्यहीँ त हुन्छ न राग न द्वेष न ईर्ष्या मनमा कुनै खटपटी छैन आनन्दसँग समय गएको छ जस्तो मिलोच गुजारासँग मतलब छ त्यस्तो सन्तोषी स्वभाव भए कि सुशीला सहनशीला थिइन् भिक्षा नै सुदामाजीको एकमात्र वृत्ति थियो जहाँ जहाँ जुन जुन घरका बालकहरू उहाँका कुटियामा पर्दथे आश्रममा दिनैति नै घरमा गएर द्वादशी सङ्क्रान्ति अमावस् पूर्णिमा जस्ता पर्वहरूमा भिक्षा उठाएर ल्याउनु हुन्थ्यो र जति घरमा घुमेर भिक्षा उठाएर ल्याउँला भने यता आउनुभयो त्यो अलिकति ल्याएको सानो झोलीको थोरै भिक्षा सुशीलाको हातमा राखिदिनु भयो भन्नुभयो सुशीले हेर यसपटक त धेरै भिक्षा पनि उठाउन सकिनँ यी अलिकति ल्याएको छु यसलाई गुजारा गरेर म धेरै थाकेर आएको छु एकछिन पल्टिन्छु पकाएर केटाकेटीलाई खुवाऊ अनि मलाई जे दिन्छ त्यो म पनि खान्छु तिमी पनि खाऊ म एकछिन आराम गर्छु भनेर सुदामाजी आरामतिर लाग्नुभयो सुशीलाजीले यसो हेर्नुभयो यसो हेरेको त धेरै छैन थोरै छ भिक्षा अब यो सबै पकाऊँ भने त्यो तिन दिन जसरी गुजारा गरेका थिएन सुशिलाले उनलाई थाह थियो सुदामाजी गएकै दिनदेखि अब बिहान भयो केटाकेटीको त बालआनम रोदनम बलौँ रोइदिए पुगिजन त उनीहरूलाई आ आमा भोक लागो केही खान दिनुहोस् न भनिहाल्छ बिहानै बेलुका आमा भोक लागो केही खान दिनुहोस् न भनिहाल्छ पिरोल थिए भित्र सुशिला हेर्थिन् भाँडामा मुट्ठी बान्न थिएन अनि पल्लो घर पल्लो घर घर छरछिमेकका सहेलीहरू आफ्नो आफन्त पर्नेहरूसँग आर्गुहार मागेर सापड लिएर यसरी गुजारा चराखी थिइन तिन दिनसम्म सुशीलाले कम कठिन परेको थिएन अनि अब अहिले थोरै दीक्षा तिन दिनसम्मको बसाइबाट ल्याउँदा पनि त्यति मात्रै देखेर यसबाट धेरै पकाएँ धेरै खुवाएँ कसैलाई अरूलाई पनि भने धेरै उही समस्या आउँछु उही तिन दिनभित्र आएको जस्तै समस्या त्यसले गर्दा धेरै पकाउँदिन अलिकति पकाउँछु केटाकेटीले खुवाउँछु पतिदेवको सेवा गर्छु भने थोरै पकाइन् केटाकेटीलाई खुवाएर पतिदेवलाई खुवाइन् आफूले पनि बाँकी रहेका अन्न कति घाँसहरू खाइन् वरिन् पानी पिइन् त्यसपछि कामधन्दातिर लागन् कामधन्दा सकेर आएर पतिदेवका पाहु दाब्नु पर्यो धेरै दिनदेखि हिँडेर आउनु भएको छ कति गले होला घोडा भनेर सेवा गर्नु गए सेवा गर्नु गए चरण गाविराख्या बेलामा तरङ्गहरू उठे भावनामा हरे प्रभु हे विधा के हामीहरूले यस्तै जिन्दगी बिताएर बुढो हुनुपर्ने हो मर्नुपर्ने हो हाम्रो जीवनमा कहिले सम्पन्नता भन्ने आउँदै आउँदैन त्यसै गरी घर भिक्षा माग्ने यही हो हाम्रो गुजारा कोही दिन अलिकति सम्पन्नताका दिनहरू देख्ने सौभाग्य पाउँदैनौँ हामी भनेर तर का कल्पना मनमा आएर सुख सुक गर्दै रुन थालिन् आँखाबाट आँसु झार्न थाले सुशीलाका सुदामाजीका पाउमा जब परे सुशिलाजीको आँखाका आँसु सुदामाजी त आधा निद्रित जस्तो भइसक्नु भएको थियो झस्किनु ओहो यी त हुन्छन् कि क्या हो